कि पैसा कमाउनु छ भने एउटा गतिलो उपाय चाहिँ तपाईँले रोज्नुहोस् है विशेष गरी है पैसा कमाउने एउटा गतिलो उपाय तपाईँसँग लिङ्क छ नि भारत जानुहोस् भारतबाट एउटा नयाँ नेता ल्याउनुहोस् एकदम त्यहाँको चर्चिको नेता ल्याउनुहोस् अनि दिनभर ट्रेडिसनमा राख्नुहोस् अनि भित्र पस्ने हरेकजनासँग हजार हजार रुपियाँको टिकटको व्यवस्था गर्नुहोस् भाइ भर्खरै नेताहरू लाइन लागेर पुरिहाल्छन् होइन त्यसपछि एक दिनमै कति कमाउनुहुन्छ करोड रुपियाँ कमाउन सक्नुहुन्छ है नेपालमा कति सो नेताहरू तपाईँलाई थाहा छ होला सबै नेताहरूले चाहिँ भारतका नेताहरूको के गरिरहेका छन् तिनीहरूसँग सल्लाह लिने तिनीहरूसँग भेटिने त्यस्ता खालका प्रक्रिया अलिक पछिल्लो समयमा चलिरहेको छ त्यसैले त्यो भन्दाखेरि तपाईँको लिङ्कसम्म लेंग ल्याउनुहोस् टोली खेलमा लिएर राखिदिनुहोस् राखिसकेपछि सब समस्या समाधान हुन्छ हजार हजार रुपियाँ दुई हजार दुई हजारको टिकट काटे पनि नेताहरू जान्छन्ड फोर पोइन्टमा रूपमा यो श्रृङ्खलामा छु प्राविधिक मित्र विष्णुसँग र म सोम तपाईँको साथमा छु है र आज जस्ट फर इन्जोयको यो श्रृङ्खलामा विशेष गरी हामी अलिक फरक खालको कुराकानी गर्ने प्रयास गरिरहेका छौँ सो तपाईँसँग कुराकानी गर्नेछौँ तपाईँ हामीलाई कल गर्नु सक्नुहुनेछ कल गर्नुको लागि नम्बर सुन्ने छ नपा त्रिसो र तिन सय लाइन खुल्ला भइरहेको छ अब मक्सुरे चार गति हो है संविधान सभाको चुनाव हुँदैछ वास्तवमा मुख सु चार भित्रसम्म विधानसभाको चुनाव हुन्छ या हुँदैन तपाईँको विचार के छ आजको यो श्रृङ्खलामा चाहिँ तपाईँले व्यक्त गर्न सक्नुहुनेछ विशेष गरी अहिले भारतीय नेताहरूसँग नेपालका राजनैतिक नेताहरूले लबिङ बढी मात्रामा गरिरहेका छन् त्यसको रहस्य के हो भोलि पर्सिमा वे पनि बुझिएला या चुनाव पछिका दिनमा बुझिएला अलिकति मैले यहाँ चाहिँ अलिकति ठट्टा गरेर चाहिँ नेताहरूलाई सेटर हान्ने तरिकाबाट चाहिँ एउटा कुरा भने सु किनकि भारतीय नेताहरूलाई बढी नेताहरूले लभिङ गरिरहेको समयमा चाहिँ नेताहरूलाई लिएर टुडी खेलमा राखिदियो भने भारतीय नेताहरूलाई भेट्नको लागि इन्डिया जानु पनि परेन इन्डिया जाँदाखेरि धेरै पैसा खर्च हुने हजुर हजारको ट्रिक लियो भने आफू करोडपति पनि बन्ने सुनि सोमसना के छ हाल खबर एकदम ठिक छ सोमको के छ Good morning, good morning, good morning, morning, good morning. नमस्ते। नमस्ते। नामै धनकुटा धेरै बस्नु भयो त्यही भएर हो मान्छे रिष्ट्रे कि मम्मीले हातबाट पकाएर खाना पाउनु त है हजुर हजुर के गर्ने होइन तर गर्नै पऱ्यो हजुर <laughs> गर्मी त छँदै छैन क्या यहाँ त कदापि गर्मीको त सक्दै नलिउ होइन जाडो भइरहेको छ ज्याकेट लगाइरहेको छु है तपाईहरूलाई नि सम्झना त धेरै खाएर यहाँ बस्नु पनि सकिया छैन धेरै खाएर सम्झना हजुर सु अब संविधान सभाको चुनाव चार गते हुँदैछ यस्तो छ भन्दाखेरि सम्भव नहुने कुरा केही पनि छैन तर अब नेताहरूको हातमा त छ नि एउटा नेताले यता बटालिने उता बटालिने भइदिएपछि कहाँबाट होला र हुन चाहिँ होइन तर चुनावै गराउनु पर्दा अब अहिले यसको सिचुएसनमा जाँदा अब किनकि अहिले अब केही औरतमा आओस् भन्ने त एउटा देशको अब खम्बा जस्तो होइन अब नेपाली सेना पनि परिचालन गर्ने भइरहेको छ होइन सुनिरहनु भएको होला विभिन्न मिडियाहरूले अनि त्यसमा औरत चाहिँ कुनै पनि आउँदैन होला सायद तर पनि हुन्छ कि हुँदैन भन्ने चाहिँ म एकी नै धेरै समय भएर के छ भने यो चुनाव पहिला चुनाव भयो त्यसपछि संविधान बन्न सकेन स्थागित भयो फेरि होइन विघटन भयो फेरि चुनावको लागि मिति तोकिएको छ अघिल्लो समय मिति तोकिएको थियो त्यसलाई फेरि सारियो विभिन्न सरकार बदलिँदै बदलिँदै अहिले सरकारी कर्मचारीहरूले चाहिँ सरकार थम्ने अवस्था भइसकेको छ होइन त्यो अवस्थामा आइसुक्दा औ चुनाव बोल्ला या नबोल्ला भन्ने आशङ्क चाहिँ यो चाहिँ एकदमै दोरदार् छन् क्या नेपाली जनता है या, एउटा हुन्छ किनभने नेताहरूलाई चलखेलै पन्ध्र भइहाल्छ नि चुनाव भइहाल्यो मेरो प्यारो विष्णु तौकामा होइन साथीहरू हुनुहुन्छ निरु तामाङ निता तामाङ सन्जु चौधरी थानु गुरुङ उमा बामा राई मगर अङ्किताकोटा अस्मिता चौधरी मिना गुरुङ निरार अनि नम्रता चौधरी होइन अनि mm -hmm. मेरो बेस्ट फ्रेन्ड पङ भण्डारी उहाँ धर्मेमा हुनुहुन्छ नर्सिमले पनि उहाँलाई सम्झिरहेको थियो अनि मेरो बेस्ट फ्रेन्ड अर्को हुनुहुन्छ भरत भाइ अनि दिपक धर्म सुदन अनि मेरो विकास कार्की भरतपुरको एउटा भाइ छ उहाँलाई पनि सम्झिरहेको छु अनि मेरो प्यारो दाई घमण्ड रामा मगर अलिकति बिजी बिजी उहाँको काम जस्तो जस्तो हुनुहुन्छ उहाँलाई पनि धेरै सम्झिएको छु भन्दै धनकुटा कल गर्नु भएको छ सुधु भए कल गर्नु सक्नुहुँदैछ कल गर्नको लागि नम्बर जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्री गोला एउटा गीत सुन्छौँ हामी है हात्ती घुँडा होइन सोलाई सुत्रो राम्रो भएछ यो सँगसँगै पछि फेरि आउँछौँ सुन्दै गर्नु होला हाथी घोड़ा हुई नाया सारी दिल मा बास पाइस हाथी घोड़ा चाहिए न माया चाहिए सुन के सारी दिल पाइयो नी माया को जाते भी रानो। लाई सके पुरानो पुरान दार्लिंग पुरानो हाथी घोड़ा मनुपाती है ना राजू चाहिए तिन छिने मई प्रीति वाश्यो गंड की कुचीस पानी मनय हर हर तिनी बिना खाली खाली मन खो नगर मनु पाखी मनु पाखी है ना दरज जो चाहिए If you are listening to your favorite radio station, Radio Arpan, 104.5 MHz, your perfect choice. Ava Matra! YAC Sound Service Ma! Look, do hurry, live in concert, dhana dhanyan chal, babsi kustav datha, bivit swaskritti karekam kulaagi chahini, otya dhunik sound system, digital lighting system, generator bhaada ma paainu ka saathai, dance party kulaagi, DJ player saithet, DJ company bebastha gariye kusa. Shampral Ka, what?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 सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरचार मग्नी चोक प्रसाद चितोवन फोन शून्य छपन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र ओहो मलाई त मेरो कम्प्युटरले साह्रै धोका दियो फेरि केही काम गर्न खोज्यो बिग्रिएर हैरान होइन यसका लागि विश्वासिलो र भरपर्दो बनाउने ठाउँ कतै होला होना किंता लिश का लगी तो हमें रत्नगर को सौराचोक में सीएस कंप्यूटर सी हजूर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एस सर एलजी सैमसुंग ड एचपी ब्रांड का कंप्यूटर लैपटप एवं सम्पूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्स पाने का साथ ही मरमत को लगी हो जानकारी कलागी मोबाइल आज आवास को बिहे में गई सट्टा सब हेला हे ये गएलुंगली टेलर्स एंड सटिंग हजुर हमी कहाँ रेमंड बिमल गिनी कपड़ा उपलब्ध सिलाई बुनाई संबंधी संपूर्ण कार्य करवाह वर्तबंध का कपड़ा सुपथ मूल्य में पाइन संपर्क बागलुंगाली टर्स एंड सटिंग सुटिंग सेंटर अंदे हु अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ज रम जस्ट फर इजोय ब्रेक, है, मौसम पतर, पतर, पतर, सम्झनाहरू आदिको सेन्टी मण्डलमा देखिरा छ कि मैले संशोधन हैन छैन म सेन्टी हुनै सक्दिन के हो आज आज डिस्कसले के आ डिस्कसले के दिस द डिस्कस वखरे संशोधनसँगको बात है कि अ प्रोग्राममा हुनु भन्दा अगाडि है के यसरी कुनै कुरालाई छाड् देऊ अब हामी अ विश्व जी भन्नुहुन्छ टेक्निकल सपोर्टमा है सबै कुरा भन्दिनछ कि भनेर चाहिँ कुरा म संशोधनले हो यदेखि तिमीलाई के थाहा छ तिमीलाई थाहा सबै कुरा भन्नु भयो सबै कुरा सबै भन्नु न फेरि है सबै भनिदियो भने अरूलाई समस्या हुनसक्छ है भो अब किन सम्झाउनुको सबै पोल खोलिदिने होइन नखोलिदिऊ भो गाह्रो फेरि आफ्नै साथी हो होइन आफ्नै साथी हो फेरि सँगसँगै सँगसँगै बोल्नुपर्ने होइन त्यही भएर अब धेरै छैन गरौँ होइन भा त भन्ने होइन नभएको कुरा भनेर साथीहरू पताउनुहुन्छ भने पनि सो म केही पनि भन्दिनँ सक कति जानेको छ हौ त कति थाहा छ त सबै भन म चाहिँ राख्छु है यसो कि तिमीले भन म साह्रै र राख्छु अनि अल्सम्म त गरिहाखेन नि त्यो साह्रो राखेन यही यही गर्नु पर्दो रहेछ भनेर चाहिँ अबबाट गरौँला एन कल गर्नुहोस् कल गर्नुहोस् जेरो फाइभ सिक्स फाइभ कल गर्नु सक्नु भने जस्ट पनि जे को स्प्रिङ्खलामा छौँ न पोकिभने कार्यक्रम जस्ट फर इन्जोयमा छौँ हामी प्रत्येक दिन आउने गर्छौँ र तपाईँको माझमा आज भए हामी लगभग लगभग बाह्र बजीसम्म तपाईँको साथमा रहने गर्छौँ प्रत्येक दिन आउने प्रोग्राम हो जस्ट फर इन्जोय जस्ट फर इन्जोयमा मात्र जस्ट इन्जोय गर्छौँ हामी तपाईँ आउनुहोस् तपाईँसँग मिठो कुराकानीको त्यो चुनाव हुन्छ देशको परिस्थितिलाई हेरेर चाहिँ आज हामीले एउटा टपिक ल्याएका छौँ एकदम कत्ति रमाइलो भनेको अलिक अलिकति देशको बारेमा पनि चासो राखौँ न होइन किनकि हामी कि यो देशको नागरिक हौँ यो देशको जनता हौँ देशले पनि अलिकति थोरै भए पनि कमन सेन्स होइन अलिकति विचार त राखौँ भन्ने कुरा है तपाईँको विचारकै छु विचार पनि बुझौँ भन्ने कुरा हामीलाई लाग्यो है सो सबैलाई हुन्छ नि संविधान बन्यो भने चाहिँ अलिकति सेवा सुविधा धेरै होला शान्ति होइन अलिकति सुरक्षा शान्ति सुरक्षा चाहिँ अलिकति कम होला हामीले धेरै कुराहरू एक्सेप्ट गरिरहेको हुन्छौँ कि होइन So, नमस्ते! नमस्ते! त्र बोल्दैन ल बन्द गरिदिउँ है ल त्यति रेडियो बन्द गरिदिनुहोस् भयो झन् चरको बनाइदिनु भयो नि बोल्नुभयो कहाँ भएको एकदम हाम्रो भयो एकदम केइसो केसो नयाँ नवल सुनाउनुस म मैले खाइसके तिरी सुन달मा मात्र सुता ज्यूँ सुनौ न अनि एउटा कुरा भनु मलाई पनि सोधे आउ भनेर हैन तबे हेठौडाकोलाई भेट्न जानु बा ए मेरो मामा गएर ए मामा गरो म त के नीहरु साथीको भोलि ब्याह छ अनि तिमरा ए साथीको ब्याह छ तपाईको त होइन नि मेरो अ को त्यही संविधान सभाको चुनाव हुँदैछ के लाग्छ त हुँदैन या मलाई? ए? ओके सम्झनुहोस् न अनि मसँग पढ्ने पनि हुनुहुन्छ है Anyway, so, को को mm, मन्द मन्द मुस्कान दिँदैछ अनि हरेक समय है क्या? एउटा रमाइलो श्रेण हुन्छ नि त्यो रमाइलो श्रेणमा जति बेला सोचेर डुबेलकी मारिन्छ नि त्यति बेला त्यत्तिकै मुसु मुसु हाँस्ने गरिन्छ अरे कि त्यस्तै खालको त्यस्तै खालको चाहिँ अलिकति त्यो लक्ष्य चाहिँ मैले सम्झनामा देखेँ किन टोलाइरहेछ किन मुस्कुराइरहेछ किन हाँसिरहेछ एक्लै भनेर है यस्ता यस्ता कुराको स्वागत गर्छौँ त्र सम्झना हो कि उसको त होइन सबै बिर्सिन्छ कि कुन ठाउँ भनिदिनुहोस् न ए, सुम्ण। सुम्ण। नहीं। नहीं के छ हालको ठिक है मैले त अघि नै चिनिएको थिएँ कि तपाईँलाई अब के भनौँ भने नभए शान्तिलाई <laughs> <अनी... laughs> ले मात्रै कुरा गर्ने मसँग कुरा नगर्ने अनि शान्तिजी के छ नराम्रो खबर एकदम ठिक छ दिदी अनि हजुरहरूको है. एक दिन खानी संविधान सभाको चुनाव चाहिँ मलाई के लाग्छ हुन्छ या हुँदैन त्यही भएर नि त्यो सबै साथीहरु बाँधिनु भएन के त्यही भयो है भन्छन् त त्यो यो नियम लागू हुँदैन के सोमको जति सम्झिन मन लाग्छ निर्धक्क भएर समझानुस् होइला दस्तो हैन त मंगलबारको दिनमा हो त्यही भयो हो के फास्टर भ सम्झना दिदीका लागि थ्याङ्क्यु अनि सोम दादाका लागि थ्याङ्क्यु थ्याङ्क्यु अनि के अरे टेक्निसियनमा हुनुहुने राजदा रिजन दादा र विष्णु दादाको लागि राजदाको लागि अनि प्रतीक्षा दिदीको लागि अनि सूर्य दादाको लागि सुभाष दादाको लागि अर्पणको होल सबैको लागि अनि कोराटबाट ज फोन गर्नुहुन्छ उहाँहरूको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि नमस्ते ओके शान्तिले हामीलाई कल गर्नुभएको थियो खोराकबाट उहाँसँग पनि कुराकानीहरू भयो है रेडियो पुनः हाउन्ड्रेड फोर पोइन्ट फाइभ मेगा तपाईँ लिसन गरिरहनु भएको छ है र एउटा गीत सुन्छौँ तपाईँको लागि हामी राख्दैछौँ सोलासित बर्सातबाट सपना हजारा दिनु पर्दैन है यो गीत गीतपछि आउँछौँ ara sansaar dinu par tainam maan laye jin सुंदर ए क्षा मेर निष्कर सपना हजार दिन पर न Okay, पना हजार दिनु पर्दैन मलाई छोलो चिठो यो गीत तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ हामीले है सुध भाइ सुन्नु भएको छु प्रोग्राम जस्ट फर इन्सो र इन्टरनेट लाइन मा पनि हामी लाई www.radio.com बाट विश्वको जुन सके कुनाभर हेरे पनि सुन्न सकनुहुन्छ कन्ट्रोल मानोल सब बिजनेस र सोम चाहिँ एकदमै नाचिरहाछ के सोम किन नाचिरहेको भन्दछ नि म नाचिरो तिमीले कालोजसमा लगाएर त्यस्तो देख्या होला है कालोजसमा भने केही पनि देख्दिन नि मैले मैले आफ्नै आँखाले देखेको किन हो सोमजन आज भोलि सोमजन त टोलाउँदै टोलाउँदै हैन मान्छे यसरी बोलिरहेछ कि होइन बोलिरहँदा पनि तिमीले नाचेको देख्यौ भनेपछि अब कतिसम्म तिमी एकदमै त्यो अतीतमा डुलिरहेछौ भन्ने कुरा त यहाँनिर थाहा हुन्छ यसो भएर न तिमीले खिचेर राख्न पनि सक्छौ यादि म नाचेको भए त क्या यस्तै होला र होइन होला नि हैन्ट राइट फोन गर्नुको लागि सुने सबै भाषी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खोला छु त्यो सुपोटबाट बेष्णु स्पेसल नै अनि रिजन पनि हुनु छु साथमा है यसो र हामी जस्ट र इन्जोरमा छौँ विष्णुजी कोही लाइन लाइनमा हुनुहुन्छ सो हुनुहुन्न अरे अब चाहिँ नमस्कार गर्नुपर्छ भन्नुभएको छु कार्यक्रमबाट बिदा माग्ने समय भएको छु त्यसैले चाहिँ अब पनि कार्यक्रमबाट बिदा माग्नुपर्छ आज हामीलाई कल गर्ने साथीहरू हुनुहुन्थ्यो पहिलो साथी हामीलाई निलम अधिकारी र केही सुझाव लास्टमा धन्यवाद दिँदै फर्स्ट लो बाटोको लागि श्रृङ्खलामा आज एकै साथ भाइ hoshi ko macha me kho pehla prem ka pehla aakash uda panchhi uda saara pehla prem ka pehla you're listening to your favorite radio station radio arpan 104.5 megahertz